काङ्ग्रेस माओवादी र मधेसी मोर्चाबीच तीन हुँदै सहमति नयाँ प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उम्मेद्वारी दर्ता एक्लै उम्मेद्वार भएमा पनि निर्विरोध निर्ब्रो, प्रधानमन्त्री नबन्ने एमाले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने विपक्षमा मतदान गर्ने काङ्ग्रेसमा एकलौटी रूपमा अघि नबढ्न देउबालाई पौडेल पक्षको चेतावनी एपेन्डिक्स र टन्सिल हटाएका महिलाको पर्जन क्षमता बढी हुने एक अधिन सार्वजनिक रुसमै पुगेर हमला गर्ने अन्तर्राष्ट्रिय आतङ्कवादी आईएस को धम्की र यो ओलम्पिकका लागि विश्वका चर्चित खेलाडीहरू ब्राजिल पुग्ने क्रम सुरु प्रभावारी सूचना का यूनिटी खबर नमस्कार फिरकुंसी मोड्यशन को बयानबे दशमलव दुई मेघाजरनेटी डट कम डट एनपी प्रसारण भरको दिवस तीन बजी के यूनिटी खबर में स्वागत है प्रत्यक्षा धामी अब खबर नेपाली काङ्ग्रेस नेकपा माओवादी केन्द्र र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठन लगायत विषयमा तीन बुधे सहमति भएको छ व्यवस्थापिका संसद भवन नयाँ वानेश्वरमा मंगलबार बसेको संयुक्त बैठकले मोर्चाले उठाउँदै आएका मागको तत्काल सम्बोधन गर्ने संविधान संशोधन सहमतिका आधारमा गर्ने र माओवादी केन्द्रका अध्यक्ष पुष्प दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सघाउने विषयमा निर्णय गरेको काँग्रेसका नेता रमेश खक ने जानकारी दूस तीन पक्ष बीच मेंहमती के तयारी तैयारी कर नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेद्वार दर्ता सुरु भएको छ आज बिहान एघार बजेर 26 मिनट जादा काङ्ग्रेस माओवादी केन्द्रको गठबन्धनबाट प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेद्वार दर्ता गराउनु भएको छ काङ्ग्रेस सभापति शेरबहादुर देवबाको प्रस्ताव र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराय जयदेव जोशी कुमार खड्का चन्द्रेश्वर झा उपेन्द्र यादव सर्वेन्द्रनाथ शुक्ल लक्ष्मणलाल कर्णको समर्थनमा गठबन्धनको तर्फबाट प्रचण्डले प्रधानमन्त्री पदमा उम्मेद्वारी दिनुभएको हो अब प्रधानमन्त्रीमा प्रचण्डको मात्र उम्मेद्वारी पर्ने सम्भावना बढेको छ यद्यपि उम्मेदवारी दर्ताको समय दिउँसो चार बजेसम्म छ साढे बजे अन्तिम नामावली प्रकाशन हुने संसद सचिवालयले जनाएको छ यदि प्रचण्डको मात्र उम्मेद्वारी परेमा पनि उनी निवरोध प्रधानमन्त्री नबन्ने भन्ने छैन संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलका अनुसार एकजना मात्र उम्मेद्वार भए पनि प्रक्रिया मैले जानुपर्ने व्यवस्था निमावलीमा रहेको छ उन, उनले बहुमत छ भनेर देखाउनु पर्ने र त्यसका लागि हुन्छ र हुन्न भनेर मतदान हुने बताएका छन् नेकपा एमाले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको छ प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा बसेको एमाले स्थायी कमिटिको बैठकले प्रधानमन्त्रीमा उम्मेद्वार नदिई विपक्षमा मतदान गर्ने निर्णय गरेको हो बैठकमा प्रधानमन्त्रीका लागि एमालेबाट उम्मेद्वार बनाउन उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुभाष नेमुवाङको नाममा छलफल भए पनि केही नेताले प्रचण्डको प्रस्ताव विपक्षमा मतदान गरेपछि प्रमुख प्रतिपक्षको हैसियत प्राप्त हुने भन्दै प्रधानमन्त्रीको उम्मेदवारी नदिने सुझाव दिएपछि यो निर्णय गरेको हो बैठकले दुई हजार चौरात्तर माघ गाडिने नै तीनवटा निर्वाचन गरिसक्नुपर्ने निर्णय पनि गरेको छ राजनीतिक र रा संवैधानिक शून्यता आउन नदिन संविधान कार्यान्वयनका लागि पार्टीले रचनात्मक भूमिका खेल्ने निर्णय पनि गरेको छ त्यस्तै त्यस्तै ते, ते राष्ट्रिय अखण्डता रा भाम, र सार्वभौमिकतामा आश आउने कुनै क्रियाकलाप गरे त्यसको एमाले भोर नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेल पक्षधरले सम्मानजनक सहभागिताको माग गरेको छ मंगलबार बिहान भएको पौडेल पक्षको भेलाले एकलौटी रूपमा अघि नबढ्न सभापति शेरबहादुर देवबालाई चेतावनी समेत दिएको छ यस्तै भेलाले सरकारमा ज्यादा पार्टीले पाउने मध्ये आफ्नो समूहले चालिस प्रतिशत पाउनुपर्ने पौडेल पक्षको माग छ भेलाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक पनि तत्काल बोलाउन माग गरेको छ पाकिस्तानको इस्लामाबादमा हुन लागेको सार्क राष्ट्रको गृह मन्त्री स्तरीय बैठकमा नेपालका गृहमन्त्रीको सहभागिता नहुने निश्चित भएको छ उप प्रधानमन्त्री समेत रहेका भीम रावलले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिराखेको भए पनि उनी काम चलाउ भएकाले सार्क बैठकमा नजाने भएका हुन् पाकिस्तानमा हुने बैठकमा गृह सचिव नारायण प्रसाद मलेगोर र सहसचिव यादव कोइराला सहभागी हुने सहप्रवक्ता भविश्वर पाण्डेले अनलाइनलाई खबर बताएका हुन् बुधबार त्यहाँ बैठक सुरु हुँदा यता नेपालमा नयाँ प्रधानमन्त्रीको चुनाव हुने भएकाले नेपालले ने गृहमन्त्री पठाउन नसकेको हो यो बैठकमा बंगलादेश र श्रीलंका गृहमन्त्रीको पनि सहभागिता नहुने भारतीय पत्रिका नव टाइम्सले लेखेको छ बैठकमा भारत र पाकिस्तानका साथै भूटान मालदिप्स र अफगानिस्तानका गृहमन्त्रीको टोली सहभागी हुनेछ संसदीय सुनवाई विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतको सुनवाई आज मंगलबारदेखि शुरू गरेको छ समितिले पाकिस्तान ब्राजिल र संयुक्त अधिराज्य बेलायतका लागि प्रस्तावित राजदूत तथा संयुक्त राष्ट्रसङ्घीय कार्यालय अभियानमा खटेर जाने स्थायी प्रतिनिधिको सुनवाई गरेको छ परराष्ट्र सेवामा रहनुभएका सहसचिव सेवा लमसाल अधिकारी तारा प्रसाद पोखरेल प्रकाश सुवेदी र डाक्टर दुर्गा बहादुर सुवेदीको मंगलबार सुनवाई भइरहेको छ समितिले प्रस्तावित राजदूत मध्ये सेवा लम्साल अधिकारीबाट सुनवाई प्रारम्भ गरेको हो बैठकको प्रारम्भमा उजुरीकर्तालाई बोलाएर जानकारी लिएको थियो प्रस्तावित राजदूतमाथि विभिन्न विषयसँग जोडेर नौवटा उजुरी परेका छन् सरकारले राष्ट्र सेवाका आठ र राजनीतिक पृष्ठभूमि भएका परराष्ट्र सेवा बाहिरका चौध गरी बाइसजनाको नाम राजदूतको लागि प्रस्ताव गरेको छ प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले लामो समयदेखि खालिरहेका राजदूत पदमा नियुक्तिका लागि विभिन्न व्यक्तिको नाम छनौट गरी संसदीय सुनाइका लागि पठाएको हो खबरमा केही देश बाहिरका खबर जन्मेको पहिलो घण्टाभित्री आमाले आफ्नो शिशुलाई स्तनपान नगराउँदा विश्वका झण्डै सतहत्तर लाख नवजात शिशु मृत्युको जोखिममा पर्ने युनिसेफले जनाएको छ स्तनपान नगराउँदा शिशुहरू अना आवश्यक पोषण तथा एन्टिबायो वञ्चित हुनाले मृत्युको जोखिम बढ्ने युनिसेफको ठहर छ जन्मेको दुई घण्टादेखि तेइस घण्टाभित्रै शिशुलाई स्तनपान गराउन ढिलो गरेमा उनीहरूमा मृत्युको जोखिम पहिलो अठाइस दिनमा चालिस प्रतिशतले बढेर जानेछ एपेन्डिक्स र टनसिल हटाएका महिलाको पर्जन क्षमता बढी हुने एक अध्ययनले देखाएको छ पन्ध्र वर्ष लामो अध्ययनबाट एपेन्डिक्स र टनशील हटाएगा महिला को प्रजनन क्षमता न हटाई महिला को भांदा बढ़ी हुने देखिए हो दंडित विश्वविद्यालय का अनुसंधानकर्ता ने लाख महिला में गे अध्ययन में यो एपेन्डिक्स तथा टनशील को, को।, को का कारण महिला प्रजनन क्षमता प्रत्यक्ष प्रभाव पड़ने वैज्ञानिक को भनाई रखे तर उ अनावश्यक रूप एपेन्डिक्स तथा टनशील नफाल आग्रह करे चिकित्सक ने एपेन्डिक्स हटाए प्रजनन क्षमता नकारात्मक असर पड़ने वाले गलत सूचना दिने गरेको अनुसन्धानकर्ता डाक्टर सीमा सिमीले सी बताउनुभयो अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आइएस समर्थित लडाकुले रुसलाई चेतावनी दिएका छन् एक भिडियो सन्देश मार्फत रुसलाई चेतावनी दिँदै भनिएको छ अब तिमीहरूको पालो आएको छ हामी रुसमै आएर हमला गर्छौ करिब नौ मिनेट लामो भिडियोमा जिहादीलाई पनि हमलाका लागि तयार रहन अपिल गरिएको छ आइएसले भने सो भिडियोका बारेमा केही टिप्पणी गरेको छैन तर विगतमा आइएसले जारी गरेकै शैलीमा भिडियो सार्वजनिक गरेका कारण सो भिडियोको आइएएसकै संलग्नता संलग्नतामा तयार पारेको अनुमान गरिएको छ केही अघि यस्तै धम्कीआइएसले आए, युरोपेली मुलुकलाई दिएको थियो भिडियोमा रुसी राष्ट्रपति भ्यालादिम पुटिनलाई सम्बोधन गर्दै भनेको छ चा, हामी चाँडै रुस आउँदैछौँ चा, तिमीहरूलाई तिमीहरूकै घरमा हमला गर्छौ रि सिरियामा रुसी लडाकुको विमानले हमला गर्दै आएको सन्दर्भमा यसले बदला स्वरूप रुसमाथि हमला गर्ने योजना बनाएको अनुमान गरिएको छ खबर खबर खेल ओलम्पिकका लागि विश्वका चर्चित खेलाडीहरू ब्राजिल पुग्ने क्रम शुरू भएको छ ब्राजिलको रियोदी जेनेरियो स्थित चर्चित मराकाना रङ्गशालामा यही शुक्रबार एक भव्य समारोहका बीच ग्रीष्मकालीन ओलम्पिक सुरु हुँदैछ ओलम्पिकको यो स्मरण करण में विश्व का दुई सौ आठ राष्ट्र का दस हजार पांच सौ बड़ी खिलाड़ी सहभागी होने दक्षिण अमेरिकी महादेश आयोजना होना लगे ये पहले अवसर हो पचो समय ब्राजिल को राजनीतिक अस्थिरता जी का भाइरस को त्रास आर्थिक संकट नेलंपिक हिसाब से प्रभावित पारने अन्मान संसद में महाभियोग खेपिकी राष्ट्रपति डिल रुसे निलम्बन अवस्थामा रहेकाले ओलम्पिक उद्घाटन समारोहमा उपस्थित हुने छैनन् यसै गरी ब्राजिलमा ओलम्पिक आयोजनाको जिम्मेवारी ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका पूर्व राष्ट्रपति लुलाडा सिल्भा पनि ओलम्पिकमा देखिने छैनन् राजनैतिक अवस्था विश्वभर बढी इस्लामिक आ जोखिमले पनि ओलम्पिकको सुरक्षामा गम्भीर प्रश्न उठेको छ सुरक्षा र स्वास्थ्यमा सम्भव भएसम्म सबै सावधानी र सतर्कता अप्नाइएको ओलम्पिक आयोजकको भनाइ छ विश्वमा बढ्दो टोपिङको प्रभाव न्यूनीकरण गर्नु पनि रियो ओलम्पिकको अर्को चुनौती हुनेछ यो सँगै दिउँसो तिन बजीको युनिटी खबर सकिएको छ काङ्ग्रेस माओवादी र मधेसी मोर्चाबीच तीन बुढे सहमति नयाँ प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उम्मेदवारी दर्ता आयोगले भएमा पनि निर्विरोध प्रधानमन्त्री नबन्ने एमाले प्रधानमन्त्रीमा उम्मेदवारी नदिए विपक्षमा मतदान गर्ने काङ्ग्रेसमा एकलौटी रूपमा अघिल्लो वर्णदेउबालाई पौडेल पक्षको चेतावनी एपेन्डिक्स र टर्नसिल हटाएका महिलाको प्रजनन क्षमता बढी हुने एक अध्ययन सार्वजनिक सुरु रुसमै पुगेर हमला गर्ने अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसको धम्की रियो ओलम्पिकका लागि विश्वका चर्चित खेलाडीहरू ब्राजिल पुग्ने क्रम सुरु